नमस्कार तथा शुभ प्रभात बिहानी उत्साहसँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा तपाईँ सम्पूर्णलाई स्वागत छ प्रविधि कक्षका मित्र रेजन सँगै आवाजबाट कार्यक्रम प्रस्तुता म सूर्य ढकाल सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्लु डब्ल्युडब्लु डट रेडियो अर्पण डट भएको छ कार्यक्रम शुभ बिहानीमा रहेर हामी चारवटा चरणहरू प्रस्तुत गर्दै आइरहेका छौँ जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत हुनेछौँ भने कार्यक्रमको दोस्रो चरणमा रहेर तपाईँकी ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको तेस्रो चरणमा रहेर आज रेडियो अर्पण एक सय चार थुप्रो के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको चौथा यानि कि अन्तिम चरणमा रहेर तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरू प्रस्तुत गर्नेछौँ आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु आजको पञ्चाङ्गबाट कार्यक्रमको पहिलो चरण हजमित विक्रमसम्म दुई साल जेठ महिना उन्नाइस गति आइतबार तदनुसार 2013 जुन दुई तारिक ज्येष्ठ कृष्ण पक्ष नवमी तिथि दिउँसो चार चौध बजे उपरान्त दशमी तिथि पूर्व भाद्रपदा नक्षत्र बिहान एघार अडचालिस सम्म उपरान्त उत्तर भाद्रपदा नक्षत्र पृथ्वी योग राति दुई तेइस बजे उपरान्त आयुष्मान योग वणिजकरण आनन्दादि योगमा सरयोग चन्द्रमा कुम्भ राशिमा बिहान पाँच पचास बजे उपरान्त मेन राशिमा उद्योग बेला बिहान छ उन्चालिस बजेसम्म यो त कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्ग प्रस्तुत गरिसके अब प्रवेश दोसरो चरण ग्रह गोचर का बारा वटा त्रहगोचर समेट राशि मन प्रसन्न होने खाल को दिन सा, प्रतिष्ठा बढ़ने खाल दिन सम्मान तथा पुरस्कार प्राप्त होने खाल समय लाभदायक समय आएको देखिन्छ व्यावहारिक कठिनाइबाट छुटकारा मिल्ने खालको समय रहेको देखिएको छ भने नयाँ कामको शुभारम्भ हुने खालको समय रहेको छ आफन्तमा कुनै नराम्रो समाचार नआउला भन्न सकिन्न आफ्नो सामान हराउने देखिन्छ आफ्नो सामानको रक्षा आफै गर्नुभए बेस हुने देखिन्छ कर्कट राशि मनले सोचे विपरीत काम बन्ने खालको समय रहेको भने देखिन्न धार्मिक कार्यमा सहभागी हुनुपर्ने खालको समय रहेको छ साहित्य सृजनामा रुचि बढेर जानेछ घर परिवारबाट आवश्यक सहयोग मिल्ने खालको समय रहेको देखिन्छ दाम्पत्य जीवन सुमधुर हुने खालको समय रहेको छ भने सन्तानको दायित्व पुरा हुने खालको समय रहेको छ राशी। समय सन्तोषजनक रहेको देखिन्छ आफन्तबाट राम्रो सहयोग मिल्ने देखिएको छ तपाईको लागि एकदम प्रगति हुने समय आएको छ तपाईको लागि आजको दिन त्यति राम्रो भने देखिन्न नराम्रो समाचारले मनमा खिन्नताको उत्पन्न गराउने खालको समय रहेको छ केही गर्दा विचार पुर्याउनुहोला राशि समय तपाईँको लागि त्यति राम्रो रहेको भने देखिन्न अरूको विवादमा आफू पर्नु पर्ने देखिएको छ भने केही बोल्दा विचार गरेर मात्र बोल्नुहोला धनु राशि धनु राशिको लागि लाभ हुने समय आएको छ ठुला ठुला कठिनाइबाट छुटकारा मेल्नेछ भने नयाँ कामको थालनी हुने दिन रहेको छ मकर राशि घर परिवारबाट आवश्यक सहयोग मेलने खालको दिन रहेको देखिन्छ दाम्पत्य जीवनमा सुधार आउने खालको समय रहेको देखिएको छ भने विचार गर्नुहोला आफन्तमा कुनै नराम्रो समाचार आउन सक्ने खालको दिन रहेको देखिन्छ सा। आफ्नो सामान हराउने नासिने खालको दिन रहेको छ विचार पुर्याउनुहोला र अन्त्यमा मिन राशि र अन्त्यमा मीन राशि मिन राशि हुनेहरूको लागि मनले सोचेर विपरीत काम बन्ने खालको समय आएको देखिन्छ धार्मिक सेवा सम्मेलनमा भाग लिनुपर्ने खालको समय आएको छ यो त र यो कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गोचर समितिका बाह्रवटा राशिफल दोस्रो चरणमा प्रस्तुत गरिसके पछाडि अब भने प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको तेस्रो चरण आज रेडियो अर्पण एक सय चार तबल पाँच मेघाजबाट के का कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त जानकारी कार्यक्रमको रूपरेखातर्फ अहिले हामी कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ विविध गीत सङ्गीत सुन्न सक्नुहुनेछ आठ बजेदेखि आठ पाँचसम्म ट्राफिक खबर आठ पाँचदेखि नौ बजीसम्म नेपाली पुराना फिल्मी गीतहरू सुन्न सक्नुहुनेछ भने नौ बजीदेखि नौ पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम लोकझङ्कार सुन्न सक्नुहुनेछ स्वयं सु मेरो साथमा रहेर दस बजेदेखि दस पन्ध्रसम्म अर्पण समाचार दस पन्ध्रदेखि एघार बजीसम्म कार्यक्रम मेरो रचना सुन्न सक्नुहुनेछ एघार बजेदेखि एघार दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ भने एघार दसदेखि मध्याह बाह्र बजीसम्म तपाईँ कार्यक्रम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ सहकर्मी साथीहरू सम्झना श्रेष्ठ र राजन दिल ग्रुङको साथमा बाह्र बजेदेखि बाह्र पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ बाह्र पन्ध्रदेखि दिउँसो एक बजीसम्म ननिष्ठ बलिउड पुराना गीत सुन्न सक्नुहुनेछ एक बजेदेखि एक दससम्म अर्पण खबर एक दसदेखि दुई बजीसम्म अफलाइन स्वाई सुन्न सक्नुहुनेछ भने दुई बजेदेखि दुई दससम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ दुई दसदेखि तिन बजीसम्म तपाईँ कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ मनोकामना सुनसादी पसलले प्रायोजन गरेको स्वयं मेरो साथमा रहेर तिन बजेदेखि तिन पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने तिन पन्ध्रदेखि साँझ चार बजीसम्म तपाईँ बलिउड कानुदान सुन्न सक्नुहुनेछ सहकर्मी साथी सागर ढुङ्गानाको साथमा 4 बजेदेखि चार दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ चार दसदेखि साँझ पाँच बजीसम्म तपाईँ कार्यक्रम टप अफ दि पप सुन्न सक्नुहुनेछ साथी राजन दल साथमा पाँच बजीदेखि पाँच पच्चिससम्म अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ भने पाँच तिसदेखि साँझ छ बजीसम्म तपाईँ सारङ्गीको भलाको सारी सुन्न सक्नुहुनेछ सा। छ बजेदेखि छत्तिससम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने सा छत्तिसदेखि सात बजीसम्म तपाईँ अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेदेखि सात तिससम्म तपाईँ कार्यक्रम अर्पण शुभ सुन्न सक्नुहुनेछ स्वयं सा। मेरो साथमा रहेर भने साततिसदेखि राति आठ बजीसम्म साझा खबर आठ बजेदेखि आठतिससम्म नेपालवाणी समाचार आठ पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दौ दस बजीसम्म तपाईँ साझा सवाल सुन्न सक्नुहुनेछ दस बजेदेखि दस पन्ध्रसम्म नेपाल एफएम समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजीसम्म तपाईँ खोलदुली खोल्दुली.com कम सुन्न सक्नुहुनेछ र त्यस पछाडि हाम्रो प्रसारण सेवा बन्द रहनेछ र कुन भोलि बिहान पाइको माझमा श्रीमद् भागवत र प्रवचन माला लिएर उपस्थित हुनेछौँ ठिक चार बजीदेखि पाँच बजीसम्मको बेचमा रहेको जानकारी कार्यक्रमको रूपरेखा का प्रस्तुत गरिसके अब पनि प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको चौथो यानि कि अंतिम चरण तन्मदिन का शुभ कामना शब्द ह्याप्पी बर्थडे टु यो आज जन्मदिन पर्नुहुने तपाईँ सम्पूर्णलाई जन्मदिनको यो शुभ अवसरमा जन्मदिनको लाखौँ लाख शुभकामना र आजको दिनमा पनि हामीलाई कुनै पनि शुभकामना रूपी शब्दहरू भने भइरहेका छैनन् खेर पनि आज जन्मदिन पर्नुहुने तपाईँ जति पनि हुनुहुन्छ तपाईँ सम्पूर्णको लागि प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओस् हाम्रो तर्फबाट पनि शुभकामना रह तपाईँका प्रत्येक चाहना इच्छाहरू पुरा हुँदै जाऊन् र यही शुभकामना सँगसँगै बिहानी हामी कार्यक्रमबाट छुटिनु पर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सम्पूर्णलाई धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद यतिका जलसम्म प्रविधि कक्षाबाट सघाउने मित्र रेसनलाई पनि र कार्यक्रम शुभ बिहानीको व्यवसायीबाट कार्यक्रम प्रस्तुत म सूर्यल पनि बिदा हुन चाहन्छु हवस् नमस्कार शुभ दिन शुभ समय आब तिमी मलाई फुलको डालीमा बसेर तिमी हाँस यो माया तिमीलाई तिमी लाख वर्ष बाच यो खुसी यो रमाइलो आउमीले र बाँडो यो खुसी यो रमाइलो आउनेले र बाँडो अजम बे मायाजम बड़ी मया गाई फूल को डाली बसे हा यो मिमी लिमी लाख वर्ष बाचा गुंजी